नमस्कार तथा शुभ प्रभात बिहानी औषासँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानी बाद वायुलाई स्वागत छ प्रविधि कक्षम प्रस्तुता म श्री अर्थकाल तपाईँले सुनिरहनु भएको छ सु प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार र इन्टरनेट अनलाइनमा डब्लु डब्ल्यु लगन गरेर कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा तपाईँकी ग्रहगोचर समेटिएका तेस्रो चरणमा आज रेडियो अर्पण एक सय चार तब्लो पाँचमै गजबाट के कस्ता कार्यक्रमहरू प्रसारणहरू सन्त सोको जानकारी कार्यक्रमको रूपरेखा का प्रस्तुत हुनेछ भने कार्यक्रमको चौथा अन्तिम चरणमा रहेर रहे। आज जन्मदिन पूर्ण हुने तपाईँ सम्पूर्णका शुभकामना शब्दहरू प्रस्तुत गर्नेछु आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट हजमेती विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिना सोह्र गते सोमबार तदनुसार दुई हजार तेह्र तारिक वैशाख कृष्ण पक्ष चौथी तिथि साँझ पाँच सोह्र बजे उपरान्त पञ्चमी तिथि ज्येष्ठा नक्षत्र बिहान एघार छप्पन्न बजे उपरान्त मूल नक्षत्र परि योग बिहान नौ तेइस बजे उपरान्त शिवयोग वपकरण आनन्दादि योगमा पदम योग, योग, योग चन्द्रमा वृश्चिक राशिमा बिहान एघार छप्पन्न बजेसम्म उपरान्त धनु राशिमा अमृत बेला बिहान छ अन्ठाउन्न बजेसम्म यो कार्यक्रमको पहिलो चरण कार्यक्रममा आजको पञ्चाङ प्रस्तुत गरिसके पछाडि अब प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशि फलतर्फी सुरुमा मेष राशि मेष राशि हुनेहरूका लागि तपाईँको लागि आजको दिन समय सामान्य रहेको देखिएको छ सभामा मन रमाउने देखिन्छ खर्च अलि बढी हुने देखिएको छ विचार पुर्याएर काम गर्नुहोला पारिवारिक सुख भोग्ने खालको दिन रहेको देखिन्छ खानपिन पनि राम्रै हुने देखिएको छ सभा सम्मेलनमा सहभागिता जनाउनु पर्ने देखिन्छ आज केही अति महत्त्वपूर्ण काम सुरु हुने खालको दिन रहेको देखिएको छ केही नयाँ काम गर्ने आत्मबल बढेर जानेछ त्यति लाभ हुने खालको समय रहेको भनेदेखि न गरिराखेकै कामलाई निरन्तरता दिनुभए राम्रो हुने देखिन्छ जागिरबाट पनि राम्ररी प्रगति हुने खालको दिन रहेको छ भोज भत्तीमा सहभागी हुने खालको दिन रहेको देखिएको सोतवाले गर्नुभएको लगानी डुब्ने भनेदेखि न आर्थिक कारोबार गर्नुभए एकदम राम्रो हुने देखिन्छ जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुने खालको दिन रहेको देखिएको छ जे काम गर्दा पनि सफलता मिल्ने समय रहेको छ कन्या राशिको लागिको समय रहेको देखिन्छ धर्म गर्नको लागि उपयुक्त समय रहेको देखिएको छ राजनैतिक क्षेत्रबाट आर्थिक लाभ हुने खालको दिन रहेको देखिन्छ केही काम गर्दा विचार प्रया गर्नुहोला राशी। अधुरा काम सम्पन्न हुने देखिन्छ पहिला आफ्नो काम हेरी मात्र अरूको काममा सहभागिता दिनुहोला सोचेर अगाडि बढ्नु भए एकदम राम्रो हुने खालको दिन रहेको छ धनु राशि नयाँ जीवनमा आनन्दको महसुस होला सन्तान पक्षबाट पनि राम्रै सहयोग मिल्ने देखिएको छ धनु राशिको लागि राशी। भोज भतेरमा सहभागी हुने खालको दिन रहेको छ तपाईँले कुनै ठाउँमा खर्च गर्नुभएको धन दौब्ने भने देखिन्न कानुनको क्षेत्रमा बहस गर्ने खालको समय रहेको छ आजको दिन तपाईँको लागि राम्रो लाभको दिन रहेको देखिन्छ सेतो वस्तुको व्यापारबाट एकदम फाइदा हुने देखिएको छ अरूको विवादमा परिनसक्ने सम्भावना बढी छ विचार पुर्याउनुहोला र अन्त्यमा मेन राशि र रा अन्त्यमा मेन राशि मेन राशि हुनेहरूका लागि व्यापारबाट राम्रो फाइदा हुने, हुने खालको दिन रहेको देखिन्छ आजको दिनमा केही काम गरिहाल्ने सोच नबनाउनु भए राम्रो हुने देखिएको छ यो यो कार्यक्रमको दोस्रो चरणमा तपाईँको ग्रह गोजर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छौँ सा आज रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्जबाट के कस्ता कार्यक्रम प्रसारण हुन्छ कार्यक्रमको रूपरेखार्फ अहिले हामी कार्यक्रम सुबै रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म कार्यक्रम स्वास्थ्य र सरोकार सुन्न सक्नुहुनेछ सहकर्मी सा ध्रुवको साथमा आठ बजीदेखि आठ पाँचसम्म तपाईँ ट्राफिक खबर सुन्न सक्नुहुनेछ आठ पाँचदेखि नौ बजेसम्म चिया चौतारी सुन्न सक्नुहुनेछ नौ बजेदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लग झन्काएर सुन्न सक्नुहुनेछ साथी प्रतीक्षाको साथमा दस बजेदेखि दस पन्ध्रसम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म विभिन्न आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ एघार बजेदेखि एघार दस दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्यान्न बाह्र बजीसम्म तपाईँ प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ स्वयं म आफै लिएर आउनेछु बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि देउसी एक बजीसम्म नन स्टप बलिउड सुन्न सक्नुहुनेछु एक बजीदेखि एक दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने दसदेखि दुई बजीसम्म अफलाइन च्वाइस सुन्न सक्नुहुनेछ दुई बजीदेखि दुई दससम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दसदेखि तिन बजीसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ प्रतीक्षाको साथमा तिन बजेदेखि तिन पन्ध्रसम्म नेपाल बाँडी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि चार बजेसम्म साथी सागरको साथमा कार्यक्रम अर्पण फिल्मी कोही सुन्न सक्नुहुनेछ चार बजीदेखि चार दससम्म अथवा अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि पाँच बजेसम्म विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि छ बजीसम्म विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ छत्तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि साँझ सात बजेसम्म अर्पण स्थानीय बजे समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि सात तिससम्म तपाईँ कार्यक्रम अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ साथै प्रतीक्षाको साथमा र माउला खालिका सुनसानी प्रायोजन गरेको कार्यक्रम अर्पण शुभ साँझ साततिसदेखि आठ बजेसम्म तपाईँ साझा खबर सुन्न सक्नुहुनेछ भने आठ बजेदेखि आठतिससम्म नेपाल पाणी समाचार आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा नौ पन्ध्रदेखि राति दस बजेसम्म कार्यक्रम बह बहकिने वनहरू सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म फुलदोली डट सुन्न सक्नुहुनेछ र त्यस हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान चार बजेदेखि पाँच बजेसम्मसम्म सामायिक र पर्वचनमाला लिएर उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँ प्रभातवाणी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजीसम्म बाणी बहस सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार र पुनः तपाईँको र हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा सात पन्ध्रदेखि सात तिससम्मको हुने नै छु र जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सोसबेको प्रायोजन होटल स्टार ब्याङ्कोटले प्रायोजन पनि गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसके पछाडि अब प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथो यानि कि अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामनाहरूतर्फ कापी बदित हुज जन्मदिन पर्नुहुने भाइ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना र आजको दिनमा पनि हामीलाई कुनै पनि शुभकामना प्रयोग र शब्दहरू प्राप्त भइरहेका छैनन् त्यसैले आज जन्मदिन पर्नुहुने भाइ सम्पूर्णलाई जन्मदिनको लाखौँ लाख शुभकामना भएको प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् तपाईँले आटिका चाहेकाका सबै कामहरू पुरा हुन् यो कामना र यही कार्यक्रम शुभ बिहानीको व्यवसायबाट हामी विदा हुनुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् याटी नेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद धसम्म प्रविधि कक्षबाट सघाउने मित्र रिजनलाई र कार्यक्रम शुभानीको व्यवसायबाट कार्यक्रम प्रस्तुतता म सूर्यकाल पनि बिदा चाहन्छु अबस्ती शुभदिन शुभ समय का जग मगौन जोन तारा चाहिए मेरे जिंदगी तिम्रो चाह आका <गणाँगा> जगमगा जुन तारा चाहिए मेरे जिंदगी तुम्हो सा तिमी मुस्का बिहानी फुल् तिमी मुस्का बिहानी फुल तेंगो